राम्रो नतिजा ल्याउने तपाईँको सपना एजुकेशन ले साकार पार्छ एजुकेसन रेडियो अर्पण एक सय चार थुप्लो रेडियो अर्पण इन्टरनेट अनलाइनको डब्लूब्लू इन्टरनेट अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको अपरा चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान तेस्रो दिन पनि जारी छ मतगणना जारी रहँदा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीबीच निकै कड़ा प्रतिस्पर्धा भएको छ सा। आज सबै मतगणना गरिसक्ने गरी गणना भइरहेको एमाले जनाएको छ मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका प्रत्याशी केपी ओली अग्रस्थानमा देखिनु भएको छ भने अन्य पदमा नेपाल प्यानल नै ने अगाडि देखिएको छ अहिलेसम्म ओलीको सात सा र नेपालले सात मत प्राप्त गर्नुभएको छ त्यस्तै महासचिवमा नेपाल प्यानलका सुरेन्द्र पाण्डेले सात सय आठ मत प्राप्त गर्नुभएको छ भने ओली प्यानलका ईश्वर पोखरेलले छ मत प्राप्त गर्नुभएको छ अहिले गण्डकी धौलागिरी राप्ती भेरी अञ्चलको मतगणना भइरहेको छ यी अञ्चलमा ओलीको पकड़ रहेको बताइएको छ त्यस्तै मतगणना बाँकी रहेको सेती कर्णाली महाकाली र प्रभासमा नेपाल पक्ष बलियो रहेको अनुमान गरिएको रहे छ उपाध्यक्षहरूमा नेपाल समूहले अगाडि नेपाल समूह अगाड़ी रहेको छ नेपाल समूहका युवराज गेवानीले छ सय अठासी अष्टलक्ष्मी साके छ सय 690 भीम रावलले छ सय नब्बे लालबाबु पण्डित छ राजेन्द्र पाण्डेले छ मत प्राप्त गर्नुभएको छ ओली प्यानलबाट वामदेव गौतमले छ सय छैसठी विद्या भण्डारीले छ सय तीस प्रदीप नेपालले पाँच सय किरण गुरूङले पाँच र धर्मनाथ शाहले पाँच मत प्राप्त गर्नुभएको छ त्यस्तै सचिवमा पनि प्रदीप गेवाली बाहेक नेपाल समूह नै अगाडि देखिएको छ नेतृत्व चयनका लागि दुई हजार एक सय जनाले मत दिएको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिनुभएको छ व्यवस्थापिका <गणागी> संसदको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेटमाथिको छलफल जारी छ अर्थमन्त्री डाक्टर रामसर महतले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको राजस्व र रा आय बिएको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बजेटमाथि छलफल शुरू भएको हो प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले मुलुकका सबै क्षेत्रमा समान विकासका लागि संसद विकास कोषमा रकम छुट्याइएको बताउनु भएको छ वहाँले सभासदलाई छुट्याइएको बजेटको दुरूपयोग नहुने भन्दै यसले क्षेत्रगत विकासमा मदत पुग्ने उल्लेख गर्नु भएको छ मन्त्री महतले आगामी पन्ध्र बीस वर्षमा आर्थिक वृद्धि दर उच्च बनाउन आर्थिक क्षेत्रमा धार आवश्यक उहाँले विदेशी पुँजी भित्र आउँदै आर्थिक वृद्धि मार्फत मुलुकमा रोजगारीको सृजना गर्नुपर्नेमा समेत जोड़ दिनु भएको छ तर एकीकृत एक एक नेकपा माओवादीले भने बजेटले मुलुकलाई तीस वर्ष पछाडि धकेल्ने काम गरेको आरोप लगाएको छ व्यवस्थापिका संसदको आजको बैठकमा आर्थिक वर्ष हजार बहत्तरको राजस्व आय व्ययको वार्षिक अनुमानमाथि एकीकृत एक नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले बजेटले पुरानै कार्यक्रमको निरन्तरता दिएको आरोप लगाउनु भएको छ बजेटमा स्वरोजगार र कोषको विषय नै हटाइएको भन्दै वहाँले आपत्ति समेत कंग्रेस का कार्यवाहक सभापति रामचंद्र पौड़े सभासद पीड़ा नबुझी पांच करो को नाव में बदनाम कराने खोज् न्यायोचित नारणा रख् बजे में आया कृषि लगात कही विषय महत्व साथ उल्लेख कर बजे को राम पक्ष बजे में लगानी आकर्षित करने कार्यक्रम आया और नीतिगत सुधार का लगी समेत ध्यान दहले नजेट को विरोध कर आवश्यक नहां नेकपा एमालेका नेता भरत मोहन अधिकारीले बजेट समग्रमा सकारात्मक भए पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रमलाई भने पूर्ण रूपमा समेट्न नसकेको बताउनु भएको छ नेपाल कृषि प्रधान देश भए पनि वर्षेनी खाद्यान्न भारतबाट आयात गर्नुपर्ने अवस्था आएकाले गाउँ गाउँमा युवाहरूलाई फर्काउन दूरदृष्टि पुर्याउने काम बजेटले नगरेको बताउनु भएको छ उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सरकारले माग अघि नै स्थानीय निकायको निर्वाचन गर्ने बताउनु भएको छ वहाँले त्यही अनुसार तयारी अगाडि बढ़ाउन सुरक्षा अधिकारीलाई निर्देशन समेत दिनुभएको छ मध्य तथा सुदूरपश्चिम क्षेत्रका सुरक्षा अधिकारीहरूको क्षेत्रीय भेलाको आज उद्घाटन गर्दै गौतमले निर्वाचन केन्द्रित सुरक्षामा ध्यान दिन निर्देशन दिनुभएको छ आफूले गृह मन्त्रालय सम्हालेपछि पठाएको बाइस बुधे निर्देशनको स्मरण गर्दै वहाँले शान्ति सुरक्षा सुशासन र भ्रष्टाचार शून्य सहनशीलताको लक्ष्य पूरा गर्न निर्देशन दिनुभएको छ बेलायती विदेश मन्त्री विलियम हेगली पदबाट राजीनामा दिनुभएको छ हेगले राजीनामा दिएपछि बेलायतको मन्त्रीमण्डलमा पनि हेरफेर हुनु भएको छ हेग अब तल्लो सदन हाउस अफ कमन्सको नेताका रूपमा क्याबिनेटमा शरीक हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ हेगको जिम्मेवारी अब वर्तमान रक्षा मन्त्री फिलिप हामोले सम्हाल्नुहुने राजीनामा गरेपछि हेगले आफूले आफ्नो पद छोडे पनि सांसदमा बस्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको प्रतिक्रिया दिनुभएको छ र विश्वकप फूटबलको टिकट बिक्री गरेका म्याच हस्पिटालिटीका प्रमुख रे हेलानले आफूले टिकट बिक्रीमा अनियमितता गरेको स्वीकार गरेका छन् उनले ब्राजीलका वकिलसँग आत्मसमर्पण गर्दै टिकट बिक्रीमा घोटाला गरेको स्वीकार गरेको समाचारमा जनाइएको छ टिकट बिक्रीमा अनियमितता गरेको भन्दै हेलान र उनको कम्पनीमाथि छानबिन भइरहेका बेला उनी ब्राजीलको रिएदी जेनेरियोको होटलबाट चार दिन अगाडि आफ्ना वकिलसँगै भागेका थिए उनीसहित अन्य एघारजना अधिकारीहरूमाथि पनि अनियमितताको आरोपमा छानबिन भइरहेको छ हस्त इसका अपराह्न चार बजे को अर्पण खबर सको अनिता अरियल बिदा नमस्कार भमस्कार yes. yes.